नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने स्रष्टा साधक स्वर सारथीहरूमा समर्पित कालजै नेपाली गीतहरूको रात्रिकालीन संगीत शिविर अजर अमर गीतहरुमा प्राविधिक मित्र सन्दीप सुन्दा सहित यो प्रस्तोता प्रकाश सायमीको शालीन अभिवादन संकटका दिनहरूको हामी आज लामो श्रलामा छौं समस्याका घेराभित्र छौं चुनौतीका पहाड़हरू अगाडि छन् वेदनाका श्रहरू पछाडि छन् तर पनि हाम्रा बीच उत्सव धर्मिताका पक्षहरू पनि छन् आज नेपाली सुगम संगीतका एक सार्थक गीतकार कवियत्री चाँदनी शाहको पनि जन्मदिन उनलाई हार्दिक श्रद्धांजलि गर्दै उनका गीतहरू सविशेष रूपमा प्रस्तुत छ नड <mimitation> दु हजार अंठन्न साल जेठ उन्नाईस गते नारायणहेटी राजत्या में मरिए शाह तत्कालीन राजा वीरेन्द्र बीरग्रम शाहदेव की पत्नी थीन केन्द्र शमशेरक छोरी थीन साहित्य विधा उनस्थिति लाभ समयदी रहे गीति में उन्नी तारादेवी को स्वर रजी को संगीतवा आयी थीं उनका गीतहरू उदित नारायण झा शिवशंकर दिपक खरेल तारा थापा, का स्वरमा पनि गुन्जिएका छन् उनका बारेमा चर्चा गर्दा उनका उनलाई पढ़ाउने उनलाई संस्कृति पढ़ाउने उनका प्राध्यापक डाक्टर गोविन्द बहादुर मानन्दन भन्न गर्थे चाँदनी शाहको एउटा विशेष बानी थियो उनी गुरूहरूसँग वा आफ्ना अग्रजहरूसँग निकै डराउँथे रानी भइसकेपछि पनि दरबारमा नागार्जुन दरबारमा दिइएको एउटा भोजमा उनले आफ्ना गुरु गोविन्द बहादुर महानधरलाई पनि निम्ति आएका थिए र आफ्ना गुरूलाई धेरै वर्षपछि भेट्दा कुराकानी गर्दै गर्दा उनका पति वीरेन्द्र शाहले आएर उनका गुरू र उनको बीचको कुराकानीका गुप्तगुका बीचमा जिस्काएछन् गुरू चेलीको मात्र यस्तो कुरा मैले सुन्न नहुनेर भनेपछि उनका गुरू गोविन्द बहादुर महानन्दरले तत्कालै उनका पति तत्कालीन राजा वीरेन्द्रका अगाडि एउटा कविता सुनाए त्यो कविताको अंश थियो हिमाली चिसो सिरेटोको आगोमा उभिरहेका हेमेरा राजा तिमी कहिलेसम्म दासै दासको राजा हुने तिमी कहिलेसम्म लासै लासको राजा हुने म त चाहन्छु तिमी इतिहासको राजा बन् यो कविता सुनाइसकेपछि राजाका वरपर रहेका सचिव जर्नेलहरू निकै सतर्क भए मानौं त्यसपछि गोविन्द बहादुर मानन्दरलाई पक्रिएला जस्तो माहौल भयो तर त्यसको केही दिनपछि गोविन्द बहादुर मानन्दर भारतका लागि नेपालका सांस्कृतिक सहचारी भएर दिल्ली पुगे यो एउटा पञ्चायतकालको राजाको एउटा गजबको नमूना थियो ती गोविन्दबहादुर मानन्द जसलाई नेपाली साहित्यमा उपन्यासकार तुसां साइमीका नामबाट पनि चिनिन्छ दुसां साइमीले ऐश्वर्य राज्यलक्ष्मी देवी शाह अर्थात चाँदनी शाहलाई संस्कृति पढ़ाएका थिए र ती चाँदनी शाहको नाममा दुई हजार छयालिस सालमा एउटा गजबको आन्दोलन पनि चल्यो उनको उपनाम पम्फादेवी भनेर हल्ला पनि गरियो र आन्दोलनको नारा थियो पम्फादेवीको स्विस ब्याङ्कको खाता बन्द गरियोस् भनी नेपालको आन्दोलनको गजबको स्वरूप स्विस व्यांकको खाता हेर्नेको देख्नेको र त्यहाँ पम्फादेवी नाम छ भनेर पत्ता लगाउनेको त्यतिकै भरमा पनि यहाँ एउटा गजबको आन्दोलन भयो त्यसपछि पम्फादेवीकै नाममा चलेको आन्दोलनले त्यति बेला एउटा साकार स्वरूप पनि पायो यो विश्वको एउटा अद्भुत घटना हो किनकि स्विस ब्याङ्कको खाता कसैले कसैको हेर्न नसक्ने अवस्था हुँदा पनि स्विस ब्याङ्कमा पम्फादेवीको खाता छ भन्ने पनि चर्चा चल्यो यति राम्रो गीत लेख्ने गीतकारको नाम पम्फादेवी किन हुन गयो होला भन्ने यो पंक्तिकारलाई वा यो प्रस्तुतालाई जहिले पनि एउटा प्रश्न मन मनमा लागिरहन्छ चाँदनी शाहलाई हार्दिक समर्पण गर्दै प्रायले उनले आफै गीत लेख्ने होइनन् भन्ने पनि आरोप लगाउने गर्छन् तर यस गीतको जाँच गर्ने जाँच कि तत्कालीन नेपालका उपमहानिर्देशक राममणि रे शाहले यसबारेमा संस्मरण पनि लेखेका छन् कसरी उनले चाँदनी शाहको गीतलाई सेन्सर गरेर झण्डै जागिर संकटमा परेको थियो भनेर चाँदनी शाहमा हार्दिक श्रद्धांजलि अर्पण गर्दै आजको यो एक सय अठासी श्रृंखलामा हाम्रा माज सजीव उपस्थित हुनुभएका गीतकार चेतन कार्कीलाई पनि आज अठत्तरौं जन्मोत्सवको पक्षमा हार्दिक शुभकामना व्यक्त गर्दै यो दीपावलीको सन्दर्भमा यो बहिनीले दाजू का व दीदी भाई काग गा गीत को सदर्भ शरण प्रधान को शब्द र संगीत में अरुणालामा को स्वर ने <mimics> बैनीको माया अरू लामाको स्वर शरण प्रधानको शब्द र संगीतमा यो प्रस्तुत गर्यौं दीपावलीको पूर्व संध्यामा संकटका धेरै कुराहरू छन् इन्धन नहुनु ग्यास नहुनु र अनेक समस्याहरू र बहत्तर घण्टाको लाइनमा बसेर हामीले पनि दश लिटर तेल लिएर आउँदै गर्दा कोही कोहीले जिस्काएर भन्ने गरेको भने सुनेको छु तपाईँहरू त मिडियाको मान्छे मिडियाको भनेर यसै पनि पाउनुहुन्छ किन नलिनु भएको लाइन किन बस्नुभएको जिस्काउँछन् त्यसरी हामीलाई र मलाई यस कुरा जहिले पनि रोचक लाग्छ प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भन्थे समाजमा दुई किसिमका मान्छे हुन्छन् एउटा सक्सेसफुल मान्छे अर्को युजफुल मान्छे सक्सेसफुल मान्छेले आफ्नो नाम प्रसिद्धि वा आफ्नो पदबाट जे जे सुविधा पाउनुपर्ने देशबाट लुचिरहन्छ चुसिरहन्छ तानिरहन्छ तर युजफुल मान्छेले समाजबाट सरकारबाट लिनुभन्दा पनि त्यसलाई दिइरहन्छ र रह मेरो त कामना छ म सधैँ एउटा युजफुल मान्छे बन्न सकू लाइन बसेर दस लिटर पाउँदा पनि मलाई आफ्नो नागरिकताको सर्वोच्च सम्मान भयो जस्तो लाग्छ कही प्रहरीलाई सिफारिश गरेर कहीँ हाकिमहरूलाई हात जोडेर त्यसरी तपाईहरूको भाव खोज्न नपरोस् भनेर मैले पनि उत्तर दिएर यो यात्रा अघि बढ़ाएको छु कार्यक्रमको शुरूआतमै राजेन्द्र सापकोटाको टिप्पणीलाई धन्यवाद चाँदनी शाहलाई मेरो पनि श्रद्धा सुमन भनेर उहाँले उल्लेख गर्नुभएको छ भने धेरै मित्रहरूले आज गीतकार चेतन कार्कीलाई जन्मदिनको लाख लाख शुभकामना व्यक्त गर्नुभएको छ चेतन कार्की आजको दिनबाट अठहत्तर वर्ष पुग्नु भएको छ नेपाली जनसमाजमा इलेफेन्ट मेमोरी भएको मान्छेका रूपमा गनिनुहुन्छ चेतन कार्की उहाँलाई हरेक कुराको सम्झना सन्दर्भ मिति तिथि समय हुबु याद हुन्छ उहाँ कुनै कसैको बारेमा बोल्दा पनि इम्प्राम ट्यो अर्थात नलेखिकन बिना स्क्रिप्ट बोल्न सक्ने क्षमता राख्नुहुन्छ अब सायद यस्तो विरलै मान्छे हाम्रो समाजमा होला उहाँ अत्यन्त इमान्दार र विश्वसनीय हुनुहुन्छ दुई अर्थमा उहाँ जीवनको शुरूआतदेखि नै नेपाल र नेपालीलाई माया गर्नुहुन्थ्यो कुनै राजनीतिक पार्टीलाई उहाँ आस्था राख्नुहुन्नथ्यो रा र उहाँ देहरादूनबाट नेपाल आउनुभयो र जीवनभर उहाँले नेपालकै गुणगान गाउनुभयो र नेपाली चलचित्र जगतको उहाँ पहिलो पटकथाकारका का रूपमा चिनिनुभयो जसरी उहाँले चलचित्रमा पटकथा र सम्वाद लेख्नुभयो त्यसै गरी उहाँले गीत पनि लेख्नुभयो उहाँ नेपालबाट बनिएको दोस्रो नेपाली चलचित्र परिवर्तनका लागि गीतकारका रूपमा उहाँ प्रवेश गर्नुभयो जुन चलचित्रमा नारायण गोपालले पनि पहिलोपटक गीत गाउनुभयो त्यही गीतबाट शुरू गरौं चेतन कार्कीको परिचय संगीतकार भी संगीतमा नारायण गोपालले चलचि को निम्ति गा पीत चेतन कार्की शब्द में भाखा मेरो आँखाको भाखा मेरो बुझ नै सकिन आँखाको भाषा मेरो आँखाको भाषा मेरो हजार बुझ नहीं सकीन तिमिले मुटु मुटुमा प्रीत बनी धरी नी छलिन सकछु य जीवंत आवाज ये सुमधुर स्वर मैक्रोफोन में गाउग देखने धर कमी मध्य अत्यन्त भाग्यमानी मान्ह चेतन कार्की गीत चेतन कार्कीक कारण मेकर्ड गीत निर्देशक हिरा कुमार सिंह खत्रीकै कारण मात्र रेकर्ड भएको होइन यो गीत संगीतकार वी बलसाराको कारण मात्र रेकर्ड भएको होइन यदि यो गीत फिल्ममा नहुने हो भने म कुनै पनि गीत गाउँदिनँ भनेर नारायण गोपालले अडान लिएपछि यो गीत एक रातमा लेख्नुभएको थियो चेतन कार्कीले र रा त्यही रात संगीत गर्नुभएको थियो भी बलसाराले बम्बईमा वाध्यवादकका रूपमा सक्रिय रहेका भी वलसहरा त्यति बेला कोलकत्ता आएर बसेका थिए आफ्नो वैवाहिक जीवनपछि र संयोगले उनलाई त्यस चलचित्रका निर्देशक नेपाली कथानक चलचित्रका पिता हिरा सिंह खत्रीले संगीतकारका रूपमा नियुक्ति गरेपछि नेपालबाट नारायण गोपाल मीरालाई तारादेवीलाई गाउनको लागि कलकत्ता लिएर गइएको थियो नारायण गोपालले फिल्मको सम्पूर्ण गीत हेरेपछि आफ्नो कुनै सोलो गीत नभएपछि नारायण गोपाल नेपाल फर्क्यो भन्नु भनेर होटलबाट हराएका थिए र उनी त्यही होटलको पाँच तलामाथि पानी ट्याङ्कीको मुनि कोठालेर बसेका थिए यदि सोलो गीत छ भने नारायण गोपाल फर्केर आउँछ भन्ने खबर पाएपछि हिन्दीमा लेखिएको यो गीत चेतन कार्गीको अंग्रेजी उर्दू र नेपालीमा ठूलो शक्ति वा दबदबा छ उनले उर्दूमा लेखिएको यो गीत कौन सम्झेगा मेरी नैनौकी भाषालाई नेपालीमा अनुवाद गरेर तत्कालै रेकर्ड गरिएको थियो गीतको सौभाग्य थियो नारायण गोपालको स्वरमा गुन्जिनु र चलचित्रमा यज्ञनाथ घिमिरले यसमा अभिनय गरे प्यानोको अत्यन्त सुमधुर प्रयोग भएको यो गीत नेपाली चलचित्रको यदि उत्कृष्ट गीत मानिन्छ नारायण गोपाल भन्ने बित्तिकै यो गीत हाम्रो स्मरणमा आइहाल्छ यद्यपि नारायण गोपाल यसभन्दा अगाडि नै आँखाको भाका आँखैले गाइसकेका थिए बारम्बार यो प्रश्न उठ्ने गर्छ चेतन कार्कीले पहिला आँखाको भाखा प्रयोग गरे कि रत्नचन्द्र थापाले प्रयोग गरे भन्दाखेरि पहिलो प्रयोग रत्न शमशेरले नै गरिएको पाइन्छ तर चेतन कार्कीले आफ्नो हिन्दी गीतलाई अनुवाद गर्दा त्यो आँखाको भाका यहाँ पनि दोहोरिएको छ दिवाकर खड्का जो नेपाली चलचित्रका पहिलो बाल कलाकार हुनुहुन्छ र गायक संगीतकार पनि हुनुहुन्छ उहाँ लेख्नुहुन्छ ट्वीटरमा मेन्सन गर्नुहुन्छ उहाँले आजकल ट्वीटर चलाउन थाल्नु भएको छ मेरो पनि शुभकामना छ है चेतन अंकललाई ह्याप्पी बर्थडे सुनाइदिनुहोला कार्यक्रम मार्फत भनेर लेख्नु भएको छ त्यसै गरी वीरेन्द्र कडेल लेख्नुहुन्छ चेतन कार्कीज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना सदाजस्त यो चिसो रातमा अजर अमर गीतहरूमा न्याना न्याना गीतहरू सुन्दैछु भनेर लेख्नु भएको छ मनु आभास लेख्नुहुन्छ गीतकार चेतन कार्कीलाई जन्मदिनको शुभकामना चाँदनी शाहप्रति श्रद्धा सुमन आज यो कार्यक्रममा चेतन कार्कीको वास्तविक नामको पनि सामान्य चर्चा गरिनेछ प्रतीक्षा होला, तर यसबीचमा चेतन कार्कीको बारेमा अर्को सानो जानकारी चेतन कार्की, जान कार्की नेपालमा स्थापना भएको पहिलो पहिलो फुटबल टीमका अत्यन्त राम्रा खेलाड़ी पनि थिए उनी त्यति बेला काठमाडौँमा हुने फुटबल टीमका लागि पनि निम्ताइएका थिए चेतन कार्कीको अर्कोवटा पक्ष हो उनी आफ्नो हातले वा आफ्नो हस्तलेखितमा सुन्दर अक्षरले लेख्न सक्ने ले ले ले क्षमता राख्ने नेपालका धेरै स्रष्टाहरूमध्ये तारानाथ शर्मा चेतन कार्की पर्दछन् चेतन कार्की सामान्य पृष्ठमा पनि सीधा लेख्न सक्ने र सुन्दर अक्षर लेख्न सक्ने लेखकमध्ये मानिनुहुन्छ कमान सिंह मुक्सुले पनि अजर अमर गीतहरूको एक सय अठासी अङ्कको हार्दिक श्रदा सुमन चाँदनी शाहलाई अठहत्तरौं वर्षमा प्रवेश गरेकोमा शुभकामना चेतन कार्कीलाई भन्नुभएको छ मदन तिमी सिन्हा त्यसै गरी र लुसिफर धेरै मित्रहरूले जस्तो सर्वज्ञाता आमोद प्रमोद सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ काजीले लेख्नुहुन्छ काजी, ले ले ले काजी श्रेष्ठ चाँदनी शाहको गीत खुब सुनिन्थ्यो आज उहाँको बारेमा धेरै कुरा बुझ्न पाइयो धन्यवाद प्रकाश दाईप्रति र चाँदनी शाहप्रति हार्दिक श्रद्धाञ्जली भनेर ले लेख्नुभएको छ लोसिफर लेख्नुहुन्छ गीतकार चेतन कार्कीलाई हार्दिक शुभकामना सहित चाँदनी शाहलाई हार्दिक श्रद्धाञ्जली दुर्योधन लेख्नुहुन्छ चाँदनी शाहका चा। गीतहरू तारा देवीले मात्र गायकी हुन् त भनेर सोध्नु भएको छ यो बारे मैले अघि नै भनिसकेको छु दुर्योधनजी धना पौडेल लेख्नुहुन्छ तारा देवी र चाँदनी शाह नेपाली गीत संगीतका बिर्सिन नसकिने दुई पर्यायहरू हुन् चाँदनी शाहको जन्मदिन त लगभग सबैले बिर्सिएको जस्तो लाग्छ आज सम्झिनु भएकोमा धेरै धेरै धन्यवाद भनेर भन्नुभएको छ चाँदनी शाह जस्तै आज गीतकार चेतन कार्कीको जन्मदिनको सन्दर्भ मैले उठाए चेतन कार्की आज नेपाली चलचित्र नेपाली गीत संगीत नेपाली संस्कृति विशेष गरेर नेपाली साहित्य साधनामा सक्रिय व्यक्ति मानिनुहुन्छ गीतकारको रूपमा आउनुभन्दा अगाडि पोखरामा मत्स्य विकास केन्द्रका हाकिमका रूपमा सम्बद्ध हुनुहुन्थ्यो र वहाँ पोखरा हुँदा नै उहाँको कवि भूपी शेरचन महेन्द्र खनाल जस्ता मित्रहरूसँग संगत भएको थियो र त्यही बेला काठमाडौँ आउजाउका क्रममा आफ्ना मित्र वा दाजु शेखर मानन्दर मार्फत चिनिएका संगीतकार नाति गाजी श्रेष्ठलाई उहाँले एउटा कुनै गीत छोडेर जानुभयो त्यो गीत चेतनकारकी पोखरा पुगिसकेपछि रेकर्ड भएर नेपालबाट बजेको कसैले उहाँलाई सुनाएछ त्यो गीत थियो भुवनचन्द र तारा देवीले गाएको नातिकाजीको संगीतमा रेकर्ड भएको चेतन कार्कीको पहिलो गीत दुई अठार सालमा रेकर्ड भएको भुवनचन्द अर्थात नेपाली चलचित्र आमाकी नायिका जो त्यति बेला गायिकाको रूपमा पनि सम्वद्ध हुनुहुन्थ्यो राईलाई बोलाऊ भने लेख स्वर पुग्दैन नातिकाजीको संगीतमा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्थापा थापा र तारादेवी श्रेष्ठको स्वरमा यो युगल गीत चेतन कार्कीको शब्दमा नातिकाजीले धेरै कविहरूलाई धेरै नयाँ पुस्ताका गीतकारलाई गीतकारको दर्जा दिएका छन् त्यसमध्ये ईश्वर र चेतन कार्कीको नाम स्वतन्त्र राजेश्वर उदय हाम्रो फेसबुकमा लेख्नुहुन्छ चाँदनी शाहबारे जानकारी धेरै मात्र थाहा पाए उहाँ त तत्कालीन रानी ऐश्वर्य शाहको कति धेरै सुमधुर गीतहरू छन् उहाँका रचनाहरू उकाली वराली भन्ज्यांगनी चौतारीहरू शुभकामना भरि हरेक एउटा मान्छेको मायाले कति फरक पर्दो रहेछ आमा भइरहेर रहे। बडो सुन्दर रचनाहरू हामीलाई दिए जानुभयो नेपाली संगीतलाई अपार सम्पत्तिको भण्डार छोड़ जानुभयो कृतज्ञता ज्ञापन गर्दछु भनेर चेतन कार्कीलाई शुभकामना दिने क्रममा हुनुहुन्छ मुरारी सिगदेल अमरदीप श्रेष्ठ अमरदीप श्रेष्ठ निकै टाढाबाट हुनुहुन्छ दक्षिण कोरियाबाट त्यसै गरी केशव शाह लेख्नुहुन्छ कंग्रेचुलेसन विश्यू हेप्पी बर्थडे एण्ड मेनी मेनी हेप्पी रिटर्न्स अफ द डे चेतन कार्कीज्यू भनेर लेख्नु भएको छ उहाँले केशव शाहजी जसको बारे हामी बारम्बार चर्चा गर्छौं साहित्यिक संगीतमा निकै रूच राख्नुहुन्छ सावलिन श्रेष्ठ लेख्नुहुन्छ चेतन चाचाज्यूमा जन्मदिनको लाखौं लाख शुभकामना धेरै पछि आज फेरि अझ अमर गीतहरू सुन्ने मौका मिल्दैछ पर्खाइमा छु भनेर लेख्नुभएको छ योगेन्द्र चौलाङ्गाले पनि शुभकामना व्यक्त गर्नुभएको छ मुक्ति भण्डारी देवेन्द्र मान जो गायक पनि हुनुहुन्छ मुक्ति भण्डारी लेख्नुहुन्छ चेतन कार्की हामी स्याङ्जालीहरूले गर्व गर्न लागेको व्यक्तित्व हुनुहुन्छ जन्मदिनको धेरै धेरै शुभकामना चेतन कार्की उहाँ टारी आरो खरक स्याङजाका हुनुहुन्छ र स्याङजागरीहरूका लागि वहाँ एउटा ठूलो गर्वको व्यक्तित्व नै हुनुहुन्छ अनन्त कटवाल ईशान शिला पनि लेख्नुहुन्छ त्यसै गरी एसएन दाहाल लेख्नुहुन्छ वरिष्ठ गीतकार एवं सिने निर्देशक चेतन कार्कीज्यूलाई जन्मदिनको लाखौं लाख शुभकामना सन्तोष गुरूङ त्यसै चितवनबाट रेडियो एवं गायक संगीतकार सहन प्रधान लेख्नुहुन्छ जन्मदिनको अनेक शुभकामना सिलवाल सुशीला पनि लेख्नुहुन्छ रश्मी अमाती जो गायिका हुनुहुन्छ विराटनगर निवासी जन्मदिनको धेरै धेरै शुभकामना हाम्रो चेतन कार्की सरलाई आजको मिठो कार्यक्रमको पर्खाईमा भने लेख्नु भएको छ आरबीएनडीआर लेख्नुहुन्छ जन्मदिनको शुभकामना उहाँको ऊर्जाले म आकर्षित गरेको पाउँछु आनन्द लाग्छ भने लेख्नुभएको छ सुकु सुतिहार लेख्नुहुन्छ नमस्कार प्रकाश दाई आज महान व्यक्ति श्री चेतन कार्कीज्यूको जन्मदिन उहाँलाई जन्मदिनको लाखौं लाखौं शुभकामना व्यक्त गर्दै उहाँद्वारा रचित नेपाली कथानक चलचित्र काञ्चीको सुमधुर गीत संगीतहरूले स्थान पाउने नै छ भन्ने आशा अनि विश्वासका साथ कार्यक्रम सुन्दैछु मोरंग सीजुआ हाल नौजाड़ा पारी को देश मलेशिया सुकु सुतिहार वहां चयन करी फिल्म को गीत जोन गीत का निर्ति वहां सर्वोत्कृष्ट गीतकार को राष्ट्रीय चलचित्रस्कार जोन गीत का निम्ति गायिका अरुणा ला सर्वोत्कृष्ट गायिका को पुरस्कार पाँच यही चलचित्र गायक नारायण गोपाल ने पुरस्कार पाँन् तर वे पुरस्कार अस्वीकार करके शब्द गोपाल जुन संगीत नारायण गोपाल वो सोर पनी को स्वर न भे नारायण गोपाल को समझना करते अरणा लामा को स्वर में गोपाल योजनको संगीतमा अरू लामाले गाएको यो गीत चलचित्र कान्छीको हो र यो गीत पहिलो पटक फिल्ममा अभिनय गर्दै गरिएकी नायिका शर्मिला शाहमाथि पिक्चराइज गरिएको थियो कान्छीका गीतले त्यस युगमा तहलकै मचाएको थियो भन्दा अत्युक्ति हुनेछैन यस गीतका निम्ति अरूणा लामालाई सर्वश्रेष्ठ गायिकाको पुरस्कार मिलेको थियो भने गीतकार चेतन कार्कीलाई सर्वश्रेष्ठ गीतकारको सम्मान मिलेको थियो यो चलचित्र नारायणगढ़ निवासी हल व्यवसायी उद्योग व्यवसायी प्रसाद श्रेष्ठ भगवानदास श्रेष्ठहरूको एउटा संयुक्त टोलीले बनाएको निजी क्षेत्रको दोस्रो लहरको प्रमुख फिल्म मानिन्छ आजको कार्यक्रममा बजेको पहिलो गीत बुझ्न सकिनु गीतका बारेमा श्याम राईले मेरा मित्र चलचित्र निर्देशक श्याम राईले सानो सुधार गर्नुभएको छ त्यो गीत चलचित्रका नायक मित्रलाल शर्माथि छायांकन गरिएको हो भनेर उहाँले सच्याउनु भएको छ यद्यपि त्यस गीतमा एकनाथ घिमिरे पनि अभिनीत भएको पाइएको छ मित्रलाल शर्मा नेपाली चलचित्रका नायक हुनुहुन्थ्यो र उहाँ पछि टेलिभिजनसँग पनि आबद्ध हुनुभयो खुट्टाको का रोग कारण उहाँको असमयमय निधन पनि भयो आजको यस कार्यक्रममा सनत कुमार बस्ती लेख्नुहुन्छ अजर अमर गीत यात्रा दीप मालिकामय समुजल होस मंगल कामना यात्राका समस्त सहयात्री बन्धुहरूमा संगीतमय अभिवादन कोमल संवेदना र करूणाकी कवयत्री एवं गीत शिल्पी चाँदनी शाहप्रति श्रद्धाम स्मरण समादरणीय चेतन चाचामा सादर नमन एवं तपाई स्वयं प्रकाशामा प्रकाशमय अभिवादन भनेर प्राध्यापक डाक्टर सनद कुमार बस्ती यहाँ फेसबुकमा लेख्नुहुन्छ भने विम्ब प्रकाश लेख्नुहुन्छ चेतन कार्कीलाई जन्मदिनको शुभकामना मुक्तक प्रतिष्ठानको कार्यक्रममा उहाँको दमदार मुक्तक सुनेको थिए उहाँको यो पाटोको पनि केही जानकारी गरिदिनुहन्थ्यो कि भनेर उहाँले टिप्पणी गर्नुभएको छ चेतन कार्कीको चर्चा गर्ने बित्तिकै चलचित्र गीत चलचित्र पटकथालेखन र सम्वाद विशेष पक्षमा आउँछ त्यसबाहेक वहाँले नेपाली चलचित्रमा धेरै नयाँ कलाकारहरू ल्याउनमा सगाउ पुर्याउनु भएको छ विशेष गरेर नायक शिव श्रेष्ठ अर्जुन जङसाई मिथिला शर्मा मौसमी मल्ल जस्ता कलाकारहरू चेतन कार्कीकै प्रेरणाले वा चेतन कार्कीकै सहयोगले चलचित्रमा आएका हुन् भन्दा अत्युक्त नहोला त्यसबाहेक चेतन कार्कीले नेपाली चलचित्रमा प्राविधिक रूपमा कस्तो किसिमको पटकथा सम्वाद लेख्नुपर्छ भन्ने परम्परा पनि शुरू गर्नुभयो र वहाँ स्वयं निर्देशक भएर विश्वास भूमरी पहिलो प्रेम जस्ता चलचित्र पनि बनाउनुभयो पहिलो प्रेम मा वहाँले नायक दिरेन साकेलाई पहिलोपटक मौका पनि दिनुभयो कुमारजङ कार्की हाम्रो फेसबुकमा लेख्नुहुन्छ बहुआयामिक सरल व्यक्तित्व गीतकार कवि चलचित्र निर्देशक चेतन कार्की ज्यूमा जन्मदिनको शुभकामना साथै गीतकार कवित्री चाँदनी शाहमा हार्दिक श्रद्धा सुमन काञ्ची फिल्मको काञ्ची हे कान्छी गीत लगायत अरू कालजयी गीतहरू नयाँ अप्राप्य जानकारीको सन्दर्भसहित सुन्न पाउने आशामा छु साथै संघालैमा आउन लागेको चाडको शुभकामना भनेर लेख्नु भएको छ भने सुशीला सिलवालले पनि चाँदनी शाहप्रति श्रद्धा सुमन व्यक्त गर्नुभएको छ त्यसै अन्य मित्रहरूमा कृष्ण केसी लगायत धेरै मित्रहरूले चेतन कार्कलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ अब अर्को एउटा गीतको चर्चा जुन अत्यन्त जरूरी छ त्यो गीत हो नेपाली चलचित्रमा पहिलो पटक प्रयोग भएको लोकगीत चलचित्र परिवर्तनमा प्रयोग भएको त्यो गीत बैनीको दया छ भने नारायण गोपालले गाएको पनि यो पहिलो लोकगीत मानिन्छ चलचित्र परिवर्तन यसै फिल्ममा नेपाली चलचित्रको पहिलो क्याब्रे शैलीको गीत पनि रहेको छ चेतन कार्की शब्दमा मीरा राणाका स्वरमा रेकर्ड गरिएको लेखकहरूमा भ्रम पनि हुन सक्छ मनको बाँधको मेरो मुटुको माझमा पहिलो क्याब्रे गीतमा भनेर तर मनको बाँध दुई हजार तीस सालमा रिलिज भएको भने परिवर्तन त्यसभन्दा सात वर्ष अगाडि रिलिज भएको हो नारायण गोपाल र रा मीरा राणाले गाएको यो गीत चेतन कार्कीको शब्द संकलन र भीवलसाराको संगीत संयोजनमा प्रस्तुत छ छ भने रोधिरा चुना भने फोरी टु सायको बासको छोरो तामा यतानेरीलाई सोल्टी भने मै बुढोलाई मामा बहिनीको दायाँ छ भने रोधिघरा दायाँ छ न भने चेतन कार्कीलाई जन्मदिनको शुभकामना दिने श्रृंखलामा धेरै मित्रहरूले वहाँका बाने बेहोरा मुक्तक अन्य प्रसंगहरूको कुरा पनि गर्नुभएको छ चेतन कार्की अत्यन्त राम्रा उपन्यासकार र रा मुक्तक वाचनमा उहाँको बेजोड़ प्रशंसा हुन्छ किनकि उहाँ वाचन गर्ने शक्तिमा माहिर हुनुहुन्छ र यहाँ एकजना मित्रले एउटा प्रश्न गर्नुभएको छ त्यो प्रश्न रोचक पनि छ निकै मजाले दारू खाएर टोणी खेलमा सुत्ने पनि जतन गार्की नै होइन प्रकाशदाई भनेर सोध्नु भएको छ वीरेन्द्र कडेलजीले यसबारेमा मैले अवश्य पनि कुनै दिन चर्चा गरेकै थिएँ पोखरामा मत्स्य विकास केन्द्रको हाकिम हुँदा वहाँ नियमित रूपमा राति साँझ मद्यपान गर्नुहुन्थ्यो र नियमित रूपमा उहाँलाई त्यो मद्यपान गरेको होटलबाट घोडामा चढाइन्थ्यो र घोडाले उहाँलाई वा उहाँको क्वार्टरसम्म पुर्याइदिन्थ्यो र उहाँलाई क्वार्टरको भुइँमा खसाल दिन्थ्यो रातभरि वहाँ चौरमै सुत्नुहुन्थ्यो र बिहान चिसो लागेपछि उहाँ विस्तारै गरेर आफ्नो पलङमा सुत्नुहुन्थ्यो र भोलिपल्ट बिहान फेरि उहाँको त्यस्तै जीवन शुरू हुन्थ्यो र कुनै दिन उहाँ काठमाडौँ आउनुभयो र उहाँलाई उहाँको पत्नी शिर्षिका गंगा कार्गीले व्यङ्ग्य गर्नुभयो रक्सी मात्रै खाने भनेर व्यङ्ग्य गरेपछि उहाँले म मा छोडिदिउ त भन्नुभयो त्यसपछि उहाँले जुन दिन रक्सी छोड्नुभयो त्यस दिनदेखि उहाँले रक्सी चिया कफी जस्ता कुनै पनि पेय पदार्थहरू अहिलेसम्म पिउने गर्नुभएको छैन शिवाय कोका उहाँको यो विशेषता कायमै रहन्छ र उहाँको रहनुको तन्दुरुस्ती रहनुको कारण पनि त्यही हो उहाँले चलचित्रमा विशेष गरेर वहाँको संगीतमा गोपाल इन्जनले बढी संगीत गर्नुभयो कसे कसेले संगीत सम्राटका नाउँले बोलाउने गरेका गोपाल योन्जनले धेरै राष्ट्रिय गीत संगीतको रचनाकारका रूपमा प्रसिद्धि पाए भने पहिलो प्रेमको यस गीतमा कान्छीको महु तिम्रो घनश्याम तिमी मेरो राधा प्यारी गीत पछि र मायाप्रीतिको आकाशको रंग हजार पछि स्वर दिएको यो यु, गोपालको तेस्रो गीत हो अणा लामासित गाएको यस गीत गीतपछि गोपाल योजनको स्वरमा कुनै गीत गुन्जिएन यो सम्भवतः गोपाल योजनको रेकर्ड भएको अन्तिम गीत मानिन्छ चेतन कार्कीको शब्दमा ला ला ला ला ला ला ला। <स्थाथ> पहाड़ मन लो भे मा सक सुख अनूप रूप अपरा ला स्वर्ग मा यही गीतसंग आज को कार्लू संदीप सुंदास रस्तुता प्रकाश हमी बिता दिन भोली तीज विशेष तिहार विशेष गीत लेकर हमी प्रस्तुत होने